चितवनको जङ्गलमा बस्ने एक सिँगे गैँडा बाघसँग सधैँ तर्के रहिँड्यो तर एक दिन बाघले उसलाई भोज खान निम्तो गर्दा गैँडा छक्कै पर्यो बाघले गैंडालाई जहान परिवार सहित भोज खान बोलाएको थियो गैंडाले जाने कि नजाने निधो गर्नै सकेन उसकी श्रीमतीले भनिन् जे भए पनि निम्तोको अपमान गर्नुहुँदैन जाँदैमा केही बिग्रन्न छोरी गैंडा अल्ली हचकिन। के कामले बोलाएको हो कुन्नी नबुझी उनले नजाने विचार पोखिन् तर कान्छा गैंडालाई दिदीको कुरा चित्त बुझेन बाघको घरमा निम्तो खाना जाने भनेपछि ऊ खुसीले फनक्क घुमेर नाच्यो बाघको निम्तोमा के कारणले नजाने पत्याउन सकिने बाहना पनि चाहियो आउन्न भन्ने आँट पनि चाहियो तर उनीहरूसँग ती दुवै कुरा थिएन यसकारण गैँडा परिवार निम्तो मान्न जाने तयारीमा लाग्यो गैँडाले आफू र कान्छाको लागि दौरा सुरुवाल कोट टोपी र जुत्ता किनेर ल्यायो श्रीमती र छोरीले गुन्युचोलोको व्यवस्था गरे बाघको गुफामा जाँदा के कस्तो व्यवहार गर्नुपर्छ भनेर जहाँभित्रै छलफल भयो सबैले नङ काटे र खोलामा गएर नुहाए खोलामा पौडी खेल्दा कान्छा गैंडाले एउटा सहर माछा समात्यो उनीहरूले त्यो माछा जतन गरेर बाघलाई कोसेली लगिदिने निधो गरे छिमेकी गैँडाको मद्दत लिएर श्रीमती र छोरी पनि सिँगारिए साँझ पख गुलाफ चम्पा चमेली आदि बाँस नआउने फुलहरू जिउभरी दलेर गैँडा परिवार बाको गुफामा निम्तो खाना गयो गुफा भित्रको सजावट देखेर गैँडा परिवार चकित पर्यो चितुवा स्याल दुम्सी ढेँडुहरू पाहुनाको खातिरदारी गर्न तैनाथ थिए गैडाहरूले जीवनमा कहिले नखाएका जङ्गलमा नपाइने स्वादिष्ट परिकारहरू पटक खान पाए उनीहरू प्रसन्न भए बाघ र बघिनीको आदेशमा चितुवा स्यालहरूले उनीहरूलाई थपी थपी, थपी खुवाए माछा कोसेली ल्याएकोमा गैडालाई धन्यवाद दिँदै बाघले भन्यो हाम्रा खोलानालामा अझै पनि यस्ता माछा बाँकी रहेछन् कि माछाको स्वाद तिक्खर भए पनि काँडा धेरै हुन्छ होइन काँडा भएको माछा खानु निकै जोखिम हुन्छ बघिनीले त्यो माछा स्याललाई घरमा लगेर खाऊ भनेर दिन। बिदा हुने बेलामा बघिनीले सोधिन् छोरीको बिहे कहिले गर्ने हो भोज खुवाउने होइन श्रीमती गैँडाले विनम्र हुँदै भनिन् भोज खान छोरीकै बिहे किन पर्खनु पर्छ र फुर्सद भए पाउ कष्ट गर्नुहोस् न हाम्रो घरतिर पनि ी गैंडाको कुरा सकिन नपाउँदै बघिनीले भनिहालिन् हुन्छ नि त गुफामा बस्दा बस्दा दिक्क लाग्यो तिमी कहाँ आएर एकदिन रमाइलो गरौंला घर आइपुगेपछि गैँडा र गैडिनीले एकैचोटिको स्वागत सत्कार कसरी गर्ने छोरी बुद्धिमती थिइन् उनले भनिन् बाघको निम्तोमा केही रहस्य छ जस्तो मलाई पहिले नै लागेको थियो अब त झन् घरैमा आउने भए जे भए पनि उनीहरूको सत्कार त गर्नै पर्यो कान्छा गैंडा भने मिठो मिठो खाना पाइने भयो भनेर दङ्ग पर्यो केही दिनपछि बघिनीले गैंडाको सन्चो बिसन्चो बुझ्न स्याललाई पठाइन् वास्तवमा सन्चो बिसन्चो बुझ्ने त बहाना मात्रै थियो खास उद्देश्य त गैंडाहरूले कहिले भोज खान डाक्छन् भनेर बुझ्नु र यदि बिर्सेका भए सम्झाउनु थियो यसैले गैँडा परिवारले स्याल मार्फत बाघलाई सपरिवार भोज खाने निम्तो पठायो गैंडाको निम्तो पाएपछि बाघ र बघिनीले आफ्नो भित्रिया दुध चितुवालाई गैंडा कहाँ पठायो बाघ गुफामा बस्थ्यो भने गैंडा झाडी चौरमा बस्थ्यो गुफाभित्र ठूला ठूला कोठाहरू भान्सा कोठा भण्डार कोठा सुत्ने कोठाहरू नुहाउने कोठा चर्पी पौडी खेल्ने पोखरी आदि विभिन्न भी सुविधाहरू थिए त्यहाँ चर्पी सफा गर्ने गर्नेदेखि खानेकुरा पकाउने भान्से र बैठक सजाउने बैठके जस्ता विभिन्न भी काम गर्ने नोकर चाकरहरू थिए गैंडा बस्ने झाडी चौरमा न त कोठा थियो न त भान्सा नै चर्पी र पोखरीको त कुरै भएन गैंडा बस्ने ठाउँ हेरेपछि चितुवाले गैंडालाई भन्यो गैंडा दाई बाघ भनेको वनको राजा हो राजाको सम्मान तिम्रो यो झाडीमा गर्न गाह्रो छ तैपनि बाघले निम्तो स्वीकारिसक्नु भएको छ यो नै तिम्रो लागि ठुलो सौभाग्यको कुरा हो यदि तिमीले साँच्चै नै बाघको सत्कार गर्ने हो भने मैले भने जस्तो गर्नुपर्छ अनि मात्रै बाघ परिवार लिएर यहाँ पाल्नुहुन्छ कैडा र उनकी श्रीमतीले के के गर्नुपर्छ होला भनेर भन्यो पहिलो कुरा त बाघ सपरिवार हुने हुनाले उहाँहरूको सुख सुविधा हेर्नको लागि गुफाका सबैजसो नोकरचाकर पनि उहाँहरूसँगै आउँछन् सबैजना यहाँ अटाउँदैनन् यो ठाउँ त्यति सुरक्षित छैन यसैले सबैजना बस्न र खानाका लागि चौरमा पाल्ले बेर व्यवस्था गर्नुपर्छ बाघको परिवार र नोकर चाकर गरेर जम्मा पचास साठी जना जति आउला चितुवाको कुरा सुनेर गैँडा दम्पति छक्कै पर्यो उनीहरूले छोरीको बिहेमा पनि यति धेरैलाई खुवाउनु पर्ला भनेर सोचेका थिएनन् चितुवाको कुरा अझै सकिएको थिएन उसले भन्यो जहाँसम्म खानेकुरोको परिकारको कुरा छ बाघले यो वनको कुनै पनि खानेकुरा खानुहुन्न गुफामा दिनदिनै चाहिने खानेकुरा सबै सात डाँडा पारीको जङ्गलबाट आउँछ बाघलाई बँदेल र मृगको मासु मन मनपर्छ बगिनीलाई मजुर कालिज र तित्राको मासु चाहिन्छ अनि ढमरुलाई कलिलो खराएको मासु चाहिन्छ अरू नोकर अर्नाको मासु भए पनि हुन्छ बँदेल मृग खरायो र अर्ना गरेर सयवटा चौपाया र रचाशवटा जी मजूर कालीज र तित्रा रित्रा मनक्य चितुआ चितुवाले ती चौपाया चराने पठाउने काम सात डांडा पारी को जंगल कोटल ठेगाना खानेकुरा पकड़ होटल भांसे पठाउ चौर में टाग्ने पाल सोफा रेबुल होटल पठाई द तिमीहरूले केही पनि गर्नु पर्दैन केवल होटलको बिल तिरिदिए पुग्छ उहिले त बाघ आफैले सिकार खेल्न जानुहुन्थ्यो अरूले मारेको कुरा बाघले खान पनि खानु हुँदैनथ्यो तर अहिले त साह्रै सजिलो भएको छ ओहो निकै सजिलो पो त बाघलाई भोज खुवाउन बिल तिरिदिए मात्रै पुग्ने रहेछ आफूले त केही पनि गर्नै पर्ने रहेन चितुवाको कुरा सकिएपछि गैँडा दम्पतिले लामो सास फेर्दै भने गैँडाले बाघको सत्कारमा भोज खुवाउन लागेको खबर वनमा डढेलो झै फैलियो सबै पशुपक्षीले अचम्म माने धेरैले पत्याएनन् घाँस खानेले सिकार खानेलाई कस्तो भोज खुवाउने होला त्यसमाथि बाघ र गैँडा त पुस्तैनी बैरीहरू हुन् उनीहरूको बिचको यो मेलको उद्देश्य र परिणाम के होला भनेर धेरै सशङ्कित भए केही दिनपछि वनको माजको ठूलो चौरमा पाल टाँगेर भोजको आयोजना भयो गैँडाले बाघको परिवार अनि सबै नोकर चाकरहरूलाई निम्त्यायो सात पारीको पालिको वनको होटलले राम्रो व्यवस्था गरेको थियो दिनभरि चौरमा खानपिन गरेर तृप्त भएपछि साँझपख बाघ बघिनी डमरु र चितुवा स्याल बुवासो आदि नोकरचाकरहरू ठूलो ठूलो स्वरले डकार्दै बाघको गुफातिर लागे बिदा हुने बेलामा बाघले गैँडालाई सम्मान स्वरूप वनबाहु नामक पदवी दिए भोज सकिएपछि होटलले गैँडासँग भोज र सबै सेवाको पैसा माग्यो पैसाको रकम सुनेर गैँडा अत्तालिएर झन्डै मुर्छा परेन गैँडा परिवारले चर्ने गरेको सम्पूर्ण चौर बेचेर पनि त्यो रकम तिर्न पुग्दैनथ्यो गैँडाले होटलसँग एक साताको म्याद माग्यो बाघको शरणमा नगई होटलको ऋण तिर्नु सम्भव थिएन बाघले गैँडाप्रति सहानुभूति देखाउँदै दे भन्यो किन यति धेरै खर्च गरेर भोज खुवाउनु जे हुनु भइहाल्यो होटेलको ऋण तिर्न मैले सकेको मद्दत गरौँला होटेलवालालाई म भन्दिउँला थोर थोरै गरेर किस्ताबन्दीमा तिर्न उसलाई मनाउँला हुँदैन गैडासँग किस्ताबन्दीमा थोरै थोरै तिर्ने पैसा पनि थिएन उसको आमदानीको कुनै बाटै थिएन उसले बाघलाई आफ्नो गैडाको कुरा सुनेर बाघले मुसुक्क हाँस्दै भन्यो त्यसो भए आम्दानी हुने एउटा काम गर्न सकिन्छ बाघले आम्दानीको के उपाय बताउला भनेर सुन्न गैंडा उत्सुक भयो बाघले भन्यो अहिले हाम्रो वनबाट पनि केही पशुहरू विदेशमा काम गर्न गएका छन् विदेशमा काम गरेर उनीहरूले निकै कमाएर यहाँ पठाइ पनि रहेका छन् तिमी पनि सपरिवार विदेश जान्छौ कि त विदेशमा गएर काम गरेर कमाउने कुरा गैंडाले कहिले सुनेको थिएन वनको हरियो घाँस खाएर दिन गुजारी रहेको गैँडाले केही पनि काम जानेको थिएन उसले बाघसँग सोध्यो हामी जस्तो अल्छीले गर्ने काम कस्तो होला विदेशमा गएर केही गर्नु पर्दैन त्यहाँ पनि बसी बसी नै खाने हो तिमीलाई एकदम सुहाउने काम छ हाम्रो जङ्गलमा पाइने तिमीहरूको जातको एकसँगै गैँडा अरू कुनै पनि जङ्गलमा पाइन्न त्यसैले विदेशमा हाम्रो जङ्गलको गैँडाको निकै ठुलो माग छ तिनीहरू पुरै परिवार विदेशको प्राकृतिक सङ्ग्रहालयमा गएर काम गर्न थाल्यो भने सात डाँडा पारेको होटेल नै किन्न सकिने पैसा कमाउनेछौ बाघको कुरा सुनेर गैडा रणभुल्लमा पर्यो आफू जन्मेको हुर्केको खेलेको प्यारो वन कसरी छोडेर जाने होला भन्ने विचारले ऊ रन्थनियो भने अर्कोतिर विदेशमा कमाउन जाँदा नयाँ नयाँ ठाउँ हेर्न पाइने कमाउन पनि पाइने र ऋण पनि तिरिने विचारले ऊ मख पर्यो बाघको कृपाले अहिले गैँडा परिवारको चारैजना बेलायतको चिडियाखानामा जीवन गुजारी रहेका छन् चिडियाखानाले पठाएको रकमले बाघ परिवारले सा डाँडा पारिको जङ्गलको होटलको सत्कार र मेजमानीको मोज गरिरहेको छ बिरालोको घाँटीमा घन्टी लुकी मुसा दराजभित्र बसेर टेलिभिजन हेर्दै थियो बैठक कोठामा सरेदेखि लुकीलाई धेरै कुरामा सजिलो भएको थियो बैठकमा आएका पाहुनाले खाएर छोडेको वा खसालेको खानेकुराले उसको पेट भरिन्थ्यो भने बिरालोबाट जोगिन पनि सजिलो थियो बैठकको ठाँमा राखेको सिसाको खापा भएको किताब राख्ने भित्र उसले आफ्नो न्यानो घर बनाएको थियो त्यसमाथि थप मजा के थियो भने दराजको सामुन्ने टेलिभिजन थियो दराजभित्र बसेर सिसाभित्रबाट लुकीले टेलिभिजन हेर्न सक्थ्यो घर में घरपटी बाबू आमा छोरा रोरी घी चारजा थे बाबूले टिविजन खोले समाचार हेथ्यो कहलेका ज्ञान विज्ञान प्रविधि आविष्कार का कुछ हेने गथ आमा कथा श्रृंखला कार्यक्रम हेर रुची छोरीला फिल्म रन पर्थ्य सानो छोरा कार्टुन हेर का भक्त कार्टुन में उसे टम र जेरी नामक मुसा रिरालो रा को कथ रुचाऊ लुकीम रेरी को कार्टून कथ मन पर्थ्य सुरूमा त बिरालो टम रूसा जेरी को झगड़ा का मा मार देखा लुकी निके ड्यो जेरी ने टमला झुक्या रुख दिएरान पारे देखकर उसका निके रईल लगे जेरी ने टमला हायल कायल पारे देखा लुकी पेट मिचीमिची हाँ थो बिहान छोरा र छोरीले स्कुलको गृह कार्य गर्नुपर्ने र दिनभरि स्कुल जाने हुनाले लुकीले बिहान र दिउँसो कार्टुन हेर्न पाउन्नथ्यो दिउँसो आमाले रुचाएको टेली श्रृङ्खला हेर्थी दिनभरि बाबु पनि घरमा हुन्नथ्यो बाबुले बिहान मात्रै टेलिभिजन हेर्ने समय पाउँथ्यो टेलिभिजनमा उसले समाचार र विज्ञान तथा आविष्कारका च्यानलहरू हेर्थ्यो लुकीलाई मन परे पनि नपरे पनि ती कार्यक्रमहरू हेर्नु पर्थ्यो एक बिहान बाबुले टेलिभिजन हेर्दै थियो वनका जीव जोगाउन के प्रयास गरिँदैछ भन्ने कार्यक्रम देखाइँदै दे थियो त्यो कार्यक्रम हेरेर लुकीले नयाँ कुरा थाहा पायो वनमा बस्ने केही पशुपक्षी तिनीहरू बस्ने वन र वासस्थान मासिन थालेको रहेछ तिनीहरूले खाने फलफुल वनस्पति पनि नपाइन थालेछ अनि मानिस र अरू जीव जन्तुले तिनको शिकार गर्नाले यो संसारबाटै केही जीव जन्तु, के जन्तु हराउन लागेका रहेछन् तिनीहरूको बस्ने वातावरण संरक्षण गर्ने मनज्ञ खानेकुरा पुर्याउने र तिनलाई मानिस र अरू जीवहरूबाट जोगाउने प्रयास भइरहेको कुरा पनि टेलिभिजनमा देखाइँदै दे थियो लुकीले टेलिभिजन हेर्दै थियो केही मानिसहरूले वन रबरको गोली हानेर बेहोस पारेर समाते उनीहरूले वनबिरालोको कानको पछाडि सिमीको दाना जत्रो यन्त्र बाँधिदिए केही बेरपछि वनबिरालो होसमा आयो र दगुरेर वनमा हरायो मानिसहरू खुसी भए र उनीहरूले एउटा यन्त्रमा हेरे त्यसमा वनबिरालो कुन दिशामा र कति टाढा छ भन्ने देखाइरहेको थियो मानिसहरूले धेरै वनबिरालो समाते र ती सबैको कानको पछाड़ी सिमी जत्रै ट्रान्समिटर यन्त्र जडान गरेर छाडिदिए यसरी वनबिरालोको दैनिक गतिविधि पत्ता लगाएर तिनीहरूको वासस्थान भोजन र सुरक्षाको व्यवस्था गर्न सजिलो भएको कुरा लुकीले पनि थाहा पायो त्यो कार्यक्रम नसिद्धिँदै लुकीको मनमा एउटा महत्वपूर्ण विचार आयो बिरालो बिरालोबाट जोगिन सजिलो होला भनेर मुसाहरूले बिरालोको घाँटीमा घन्टी बाँध्ने प्रयास गरेको धेरै वर्ष भयो यो प्रयासमा धेरै मुसाले ज्यान पनि गुमाए तैपनि तिनीहरूले यो प्रयास रोकेका थिएनन् मुसाहरूको यो ऐतिहासिक प्रयास, प्रयास अब सफल हुन्छ भन्ने लुकीलाई लाग्यो ऊ आफ्ना साथीहरूलाई खोज्न गयो साथीहरूलाई भेटेर लुकीले मुसाहरूको भेला डाक्यो भेलामा बुढापाका मुसाहरू दुलोदेखि दरबारसम्म बस्ने मुसाहरू तन्नेरी मुसा बुद्धिमान मुसा जोसिला मुसा बलिया मुसा लड्न भिड्न खप्पिस मुसा आदि अनेक थरीका अनेक सिप भएका मुसाहरू आए लुकी मुसाले टेलिभिजनमा वन बिरालोको जिउमा ट्रान्समिटर जडेर त्यसको गतिविधि थाहा पाउने उपाय गरेको आफूले देखेको कुरा सुनायो लुकीको कुरा सुनेर धेरै मुसाहरू उत्साहित भए हुन त बिरालोले घाँटीको घंटी चुडालेर फ्याले चाहिँ ट्रान्समिटर फाल्न सक्दैनथ्यो तर समस्या उही थियो बिरालोको जिउमा कसरी ट्रान्समिटर जड्ने बुढा मुसाहरूले यसमा पनि पुरानै समस्या देखे तर जोशीला रोशियार मूसा इसको पनी उपाय निले उन्नीम को बाड़फफाड़े इंजीनियरिंग कैंपस को लैब में बस्ने मूसा यो ट्रांसमीटर लिया जिस निरंतर एक प्रकार को मसिनो ध्वनि निस्कन्थ मूसा ध्वनि सुन्न स औषधी पसल को स्टोर में बस्ने मूसा नीद लगने औषधी ल्याय बिरालोले खाने दुध वा मासुमा त्यो औषधि मिसाइदियो भने बिरालो दिनभरि बियोस भएर निधाउन सक्थ्यो अस्पतालको अपरेसन कक्षमा बस्ने मुसाले डाक्टरले चिरफार गर्ने र सिउने औजार र सामान ल्यायो यसबाट बिरालोको पुच्छर वा कुनै अङ्गमा ट्रान्समिटर जडान गरेर सिउन सजिलो भयो केही मुसाहरूले ढाडे बिरालो कहाँ बस्छ र कहाँ कहाँ चोरेर खान्छ भन्ने पत्ता लगाए सबै सामान जुटेपछि ढाडे बिरालोले जुन भान्साबाट सधैँ दुध चोरेर खाने गर्छ त्यही भान्साकोठामा बस्ने मुसाले दुधमा निद लाग्ने औषधिका धेरै चक्की मिसाइदियो त्यसपछि केही मुसाहरू कहिले बिरालोले दुध चोर्छ र बेहोस हुन्छ भनेर चियो गरेर रा बसे राति घरका सबै मानिस निदाइसकेपछि ढाडे बिरालो चाल मारेर भान्साकोठामा पस्यो ऊ सरासर दुधको कुँडेतिर गयो र कुँडेभित्रको दुध मजाले पियो दुध सकिएपछि कुँडेको वरिपरि लागेको खोतर चाटेर खायो अनि मुख र जुङ्गा चार्ता चार्दै बिरालो निदले लट्ठ परेर त्यही भान्सा कोठाको भुइँमै पल्टियो। मौका छोपेर मुसाहरू आ जिम्मा लिएको काम गर्न हतारिए अस्पतालमा बस्ने तिखे मुसाले चक्कुले बिरालोको मोटो पुच्छरमा गहिरो घाउ बनायो इन्जिनियरिङ क्याम्पसमा बस्ने मुसाले ट्रान्समिटर पुच्छरमा जडेपछि तिखेले घाउ सिदियो उसले घाउको वरिपरि ब्यान्डेज बेर नफुस्कने गरी बलियोसँग बाँधिदियो अब ढाडे बिरालो जहाँ गए पनि त्यसको पुच्छरमा जडेको ट्रान्समिटरबाट निस्केको ध्वनि सङ्केत पाँच मिटर वरिपरिका मुसाले सुन्न सक्थे यसरी ढाडेबाट जोगिन मुसाहरूलाई निकै सजिलो भयो मुसाहरूलाई अब बिरालोले झुक्क्याएर मार्न नसक्ने भयो उनीहरूको जीवन अब सजिलो र रमाइलो पनि भयो तर बिरालोले भने मुसाको सट्टा दुध अनि भान्सा र भण्डार कोठामा भएको माछा मासु रोटी खाएर गुजारा गर्नुपर्ने भयो हातमा लड्डु। चक्चके मुसा सर्प नचाउने मानिसको घरभित्र पस्यो त्यहाँ उसले बाँसका धेरै टोकरीहरू देख्यो सबै टोकरीमा बिर्को लागेको थियो टोकरी, टोकरी, लागे टोकरी भित्र के खाने कुरा रहेछ भनी जान्न चक्चके उत्सुक भयो उसले एउटा टोकरीको बिर्कोमा पाल पार्यो अनि भित्र पस्यो टोकरी भित्र सर्प थियो भोकाएको सर्पले उसलाई एकै गाँस बनायो पेट भर मुक्त भन्दै सर्प टोकरी निस्क्र दूल्होत्र पस्य हाँस को चलो एउटा कुखुरा गोठमाथि डालोमा चल्ला कोरल्न बसेकी थिलहरूलाई दिनभरि छोपेर न्यानो पारेर बस्थी भोक लाग्दा कहिलेकाहीँ गोठ नजिकै मल खाडलमा पुग्थे र नङ्ग्राले खोस्रेर किरा निकालेर खान्थे एक दिन कुखुरा चारो खोज्न गएको बेलामा कान्छाले एउटा फुल सुटुक्क झिक्यो र पकाएर खायो फुल चोरेको कुरा आमाले थाहा पाउलिन् भनेर उसले भोलिपल्ट साथीसँग एउटा फूल माग्यो र कुखुराको डालोमा राखिदियो बिस बाइस दिनपछि फुलबाट चल्लाहरू निस्के चि चि कराइरहेका चल्लाहरूलाई अघि पछि लाउँदै कुखुरा गोठबाट बाहिर आई कुखुराका चल्लाहरूलाई देखेर आमा खुसी भइन् उनले चल्ला गनिन् बिसवटा रहेछन् तर एउटा चल्ला भने कुखुराको चल्ला जस्तो थिएन गिद्ध जस्तो लागेर उनले भनिन् होइन यो गिद्धको चल्ला हो कि क्या हो यसको ठोर त बेग्लै छ कसरी एउटा चल्ला बेग्लै भयो कान्छा कि आमाको कुरा सुनेर कान्छाको बाले त्यो चल्लालाई हातमा लिएर हेर्दै भने होइन यो त हाँसको चल्ला जस्तो छ हेर त यसका खुट्टाका पाइतला हाँसको जस्तो छ कान्छाले बा आमाका कुरा डराइडराई सुनिरहेको कु थियो किनकि उसलाई किन एउटा चल्ला बेग्लै निस्क्यो भन्ने कुरा थाहा थियो तर उसले केही भनेन हाँसकै टिउरो भए पनि कुखुराले त्यसलाई अरू चल्लालाई जत्तिकै माया गरेर हुर्काउन थालिन। चारो खुवाउँदा उसलाई पनि नजिकै डाकेर खुवाउँथिन् तर उसको ठोँड च्याप्टो भएको हुनाले उसले अरू चल्लाले झैँ कनिका र किरा फटाफट भुइँबाट टिपेर खान सक्दैनथ्यो यसैले कुखुराले उसलाई अलि बढी हेरविचार गर्नुपर्थ्यो पानी भरिएको भाडा, खाल्टो वा पोखरी देख्यो कि टिउरो त्यतातिर जान खोज्थ्यो तर कुखुराले अरू चल्लालाई झैँ उसलाई पनि पानीमा जाला भनेर निक्कै होस पुर्याउँथे तैपनि ऊ मौका पाउने बित्तिकै कुखुराको आँखा छलेर पानीमा पस्न खोज्थ्यो हिलो भेट्टायो कि ठोड घुसारेर टर गर्दै चारो खाइहाल्थ्यो टिउुरोलाई यसरी खान पाए मात्रै खाए जस्तो हुन्थ्यो तर यसरी खाएको कुखुराले रुचाउन्नथी र उसलाई गाली गर्थे ट्युरोलाई अरू चल्लाहरूले पनि जिस्क्याउँथे कहिले उसको खुट्टाका पाइताला त कहिले ठोँडलाई देखाएर तिनीहरूले गिल्ला गर्थे उसको स्वर पनि अरू चल्लाहरूको भन्दा बेग्लै थियो यसले गर्दा ऊ चल्लाहरूको माझमा बसेर पनि आफूलाई एक्लो एक ठान्थ्यो कहिलेकाहीँ सबैलाई छोडेर जाउँ कि जस्तो उसलाई लाग्थ्यो एक दिन ठुलो पानी पर्यो पानी परेको बेलामा कुखुराले चल्लाहरूलाई गोठ बाहिर जान रोकिन गोठ बाहिर खाल्टाखुल्टीहरू वर्षाको पानीले भरिए पानीका खाल्टाहरू देखेर ट्युरोलाई बाहिर जान र पानीमा खेल्न मन लाग्यो त्यही बेला उसले केही पर एउटा हाँसको बथान सँग पानीमा रुच्दै कतै जान लागेको देख्यो <laughs> उसले मन थाम्न कुखुराले बाहिर नजाऊ भनेर ठुलो स्वरले कराउँदा कराउँदै पनि अटेर गरेर ऊ गोठबाट बाहिर निस्क्यो ट्युरो पानीमा रुच्दै हासको बथान भएतिर गयो हाँस र उसका चल्लाहरू नजिकैको पोखरीतिर जान लागेका थिए ऊ पनि ती हाँसको पछि पछि लाग्यो हाँसको बथान पोखरीमा पुगेर पानीमा पौडी खेल्न थालेको देखेर उसलाई रमाइलो लाग्यो ऊ पनि पोखरीको डिलमा गयो र पानीभित्र हेऱ्यो पानीमा आफ्नो सक्कली रूप देख्दा उदङ्ग पर्यो ऊ पोखरीमा पोखरीमा रहेका अरू हाँसका चल्लाहरू जस्तै रहेछ ऊ खुसीले चिच्यायो ऊ चिच्याएको सुनेर बथानका टिउराहरू पनि जोडले कराए ऊ छक्क पर्यो किनकि उसको स्वर पनि ती टिउराहरूसँग ठ्याक्कै मिल्ने रहेछ आफू पनि हाँस रहेछु भन्ने पूरा विश्वास भएपछि त्यो ट्यूरो पानीमा पस्यो उसले आफूलाई बडो हलुङ्गो महसुस गर्यो उसले खुट्टा चलाउँदा ऊ सरल पानीमा अगाडि बढ्यो यति सजिलोसँग पानीमा यताउता जान सकिने थाहा पाएर ऊ खुसीले नाच्न थाल्यो पानी भित्र माछा देखेर उसले डुबुल्की मार्यो र सानो माछा समातेर खायो यतिन्जेल उसलाई लिन भनेर कुखुरा त्यहाँ पुगिसकेकी थिइ उसले परेबाट चल्ला पानीमा नाचिरहेको देखी पहिले त ऊ ट्यूरो पानीमा डुबेर मर्ला भनेर आँति तर ऊ टिउरो जस्तै पानीमा निर्धक्क नाच्न खेल्न र माछा समातेर खान थालेको देखेर उसलाई त्यो कुखुराको चल्ला होइन रहेछ हासको चल्ला रहेछ भन्ने विश्वास भयो हासको चल्ला पोखरीको माझमा पुगेर हासको बथानका चल्लाहरूसँग मिलेर पानीमा खेल्न थाल्यो उसले पनि अरू चल्लाले चाहिँ पानीमा डुबुल्की मार्दै पानीभित्रका माछा भ्यागुता र किरा खोज्न थाल्यो यो देखेर अब हाँसको चल्ला बाँच्ने भयो भनेर कुखुरा ढुक्क भई त्यसपछि कुखुराले पखेरा फटफटाएर ठुलो स्वरले कराउँदै त्यो हासको चल्लालाई सधैँको लागि बिदा दिई र बिस्तारै गोठतिर फर्किने <ुणीगा> खोलाको दुई किनारामा दुईटा खोलानारा आए आप फलने दुबै बोटमा मौसम आप बोट मटरम आदा समी साझ समेटी तनेरी रुढ़ा बुढ़ी बोट मुनी झुमी रह कोही झोला बोकेर रुख चढ्थे र पाकेको नपाकेको आँप छानी छानी टिप्थे तर धेरैजसो मानिसहरू बगरका ढुङ्गा र दाउराको झटारोले हानेर आँप झार्थे यसरी आँप झार्दा पाकेको भन्दा पनि काँचा रस नपसेका बिबिरा आँप धेरै खेर जान्थे गुली ओ फल दिने गुनिलो आँपको बोटलाई ढुङ्गा र झटारोले हानेर हाँगा भाँचिदिने काँचा आँप खेर फाली फालिदिने मानिसहरूको यस्तो व्यवहार देखेर दुवै बोटहरू दुखी हुन्थे तर उनीहरू लाचार थिए एक साल पश्चिम किनाराको बोटले सारे दिक्क भएर पूर्वी किनाराको बोटसँग गुनासो पोख्दै भन्यो यस्तो मीठो फल फलाउने हामीलाई ढुङ्गा र झटारोले हानेर हामीमाथि मानिसहरूले साह्रै अन्याय गर्न थाले अब कि त फल नै छाडौ कि अमिलो फल मात्रै फलाउँ उसको कुरा सुनेर पूर्वी बोटले भन्यो हेरा भाई, आँप फलाउनु हाम्रो धर्म हो मिठो गुलियो आँप फलाउने हाम्रो गुणलाई किन व्यर्थमा खेर फाल्ने जहाँसम्म ढुङ्गा र झटारो हानेर दुःख दिने कुरा छ त्यो आ आफ्नो स्वभाव र गुणधर्म हो मलाई त मानिसहरू मेरो छहारीमा बसेर आँप चुसी हात चाटी चाटी खाएको बडो आनन्द लाग्छ उनीहरूले आँप टिप्न हानेको झटारो मलाई आफ्नै केटाकेटीले साना साना पाइतलाले हानेर माया गरे जस्तो लाग्छ दुई बोटको सल्लाह मिलेन आँपको मौसम आएपछि दुवै बोटमा आप फल्यो पश्चिमको बोटमा पूर्वको भन्दा थोरै फल्यो आँप पाक्न थालेपछि मानिसहरू पश्चिमको बोटको आप अमिलो भएको देखेर छक्कै परे पूर्वी बोटको आँप भने पहिला जस्तै स्वादिलो थियो मानिसहरू पूर्वी बोटमा झुम्मिएर ढुङ्गा र झटारो हानेको देखेर पश्चिमी बोटलाई आफूले थोरै र अमिलो आँप फलाएकोमा ठिकै गरेछु जस्तो लाग्यो तर त्यो बोटमा कसैले किरा लागेको कसैले आँखा लागेको त कसैले बोक्सी लागेको अड्कल गरेर उपचारको लागि थोत्रा पुराना जुत्ता फुटेको हाँडी थोत्रा लुगा त्यसका हाँगामा थाले कसैले बोट मुनि झारपात र घुर बटुलेर आगो बालेर खुर्सानी पोलेर धुवाए आँपको बोट झन दुखी भयो केही दिनपछि वर्षाको मौसम सुरु भयो बाढी आएर खोला निकै उर्लियो दुवै बोटको फेदमा खोलाले हानेर बोट नै ढल्ने डर भयो खोलामा पानी केही घटेपछि मानिसहरू खोलाको किनारामा आँपको बोट वरिपरि भेला भए उनीहरूले तार जालीहरू ल्याए र पूर्वी आँपको बोटलाई जोगाउन बोटको वरिपरि जाली राखेर त्यसभित्र ढुङ्गा भरेर बोटलाई बाढीले बगाउन नसक्ने गरी बलियो बाँध बाँधे अमिलो फल दिने पश्चिमतिरको बोटलाई कसैले पनि वास्ता गरेन माछा भ्यागुचे फुच्चे। फुच्चेलाई उसकी आमाले खोलामा नुहाउन लिएर गएकी थिइन् फुच्चे चिसो पानीमा नुहाउन मानिरहेको थिएन आमाले उसलाई पानीमा तानेर लगेपछि ऊ चिच्याएर रुन थाल्यो फुच्चे रोएको सुनेर पानीभित्रका माछा र भ्यागुताहरूले पानीमाथि टाउको निकालेर हेर्न थाले फुच्चे कराइरहेको थियो आमा जाडो भयो नाइ म चिसो पानीमा नुहाउन भनेको फुच्चेको कुरा सुनेर माछाहरू हाँस्न थाले उनीहरूले भने कस्तो केटो होला एकछिन पानीमा बुढ्न पनि कति डराएको होला हामी जीवनभर पानीमा बस्छौ तर पनि भन्यो तिमी कत्लेहरूलाई जाडो र गर्मीको कुरा के गर्मी थाहा उसको जिउको छाला पनि तिमीहरूको जस्तै भएको भए ऊ पनि तिमीहरू जस्तै पानीमा रमाउने थियो फुच्चेले धेरै जिद्दी गरेपछि आमाले खोलाको छेउमा झिझा दाउरा बटुलेर आगो बालिन् अनि खडकुलोमा पानी तताएर फुच्चेलाई नुहाइदिन् खुच्चेले तातो पानीले छ्याप्ला भन्ने डरले माछा र भ्यागुताहरू भित्र पसे आकाश कालो बादलले ढाकेको थियो बेला बेलामा बादल थियो र बिजुली पनि चम्कन्थ्यो पन्धेराका भ्यागुताहरू अध्यारो ओढार र कुना काप्चाबाट निस्केर पोखरीको डिलमा बसेर ठुलो ठुलो स्वरले बात मारिरहेका थिए उनीहरू धेरै पानी पर्यो भने संसार जलले ढाकिन्छ अनि प्रलय हुन्छ प्रलयमा कोही पनि बाँच्दैन भनेर गफ गरिरहेका थिए अचानक मुसलधारै पानी पर्न थाल्यो पानीसँगै एउटा ठुलो भ्यागुता अन्धेरामा यति जोडले खस्यो कि पानीमा धेरै बेरसम्म छाल उठिरह्यो प्रलयको थाल निपो हो कि भनेर सबै भ्यागुताहरू बेतोडले आ आफ्नो ओडारतिर कुलेलम ठोके पन्धेराको पानी चल्न छोडेपछि भ्यागुताहरू हिम्मत गरेर फेरि बाहिर निस्के उनीहरूले पन्थेराको डिलमा एउटा नया भ्यागुता देखे पन्धेरामा बस्ने भ्यागुता भन्दा त्यो भ्यागुता बेग्लै थियो उसको जिउ निकै ठुलो थियो र रङ पनि फुस्रो थियो उसका आँखा गाजल लागेका जस्ता राम्रा थिए आफ्नो वरिपरि धेरै भ्यागुताहरूलाई देखेर त्यो जङ्गी भ्यागुताले भन्यो हेलो पँधेराका भ्यागुताहरूले कसैले नमस्ते कसैले जदा कसैले स्वस्ति त कसैले सलाम गरेर पाहुना भ्यागुताको स्वागत गरे उनीहरू सबै पाहुना भ्यागुता कहाँबाट आएको नाम के हो के जात र थरको हो कुन धर्म मान्छ आदि कुरा जान्न उत्सुक थिए पाहुना भ्यागुताले आफ्नो परिचय दिदै भन्यो मेरो नाम सागर हो मेरो घर हिन्द महासागरमा बंगालको खाडी नजिकै छ समुद्रमा चल्ने आँधी मलाई उडाएर बादलमा पुर्यायो र म बादलसँगै यहाँ आएको हुँ सागरको कुरा सुनेर सबै भ्यागुता छक्कै परे उनीहरूको मनमा एकैचोटि थुप्रै प्रश्नहरू आए जस्तै महासागर भनेको के हो त्यहाँ कति पानी हुन्छ उ कसरी त्यहाँ पुग्यो उसले नेपाली भाषा बोल्न कसरी जान्यो उ कुन जातको हो उसको बिहे भएको छ कि छैन इत्यादि उसले सबै सवालहरूको मेलैसँग जवाफ दिने कोसिस गर्यो महासागर कत्रो हुन्छ र त्यहाँ कति पानी हुन्छ भन्ने कुरा पन्धेराका भ्यागुताहरूलाई बुझाउन सागरलाई निक्कै निकै धौधौ धौ पर्यो समुद्रमा बस्ने होल सार्कमाछा अक्टोपस मुगा सङ्खेकिरा जस्ता जीवहरू भाती भाँतीका पानी जहाजहरूको बारेमा त उसले बुझाउनै सकेन पन्धेराको नजिकै एउटा ठुलो ढुङ्गा थियो भ्यागुताहरू बेला बेलामा त्यहाँ बसेर घाम ताप्दै गफ गर्थे सागरले समुद्रमा कुनै कुरा कति ठुलो छ भनेर बताउँदा उनीहरूले त्यही ढुङ्गालाई देखाउँदै सोध्थे केन्द्र सागर कसरी समुद्रमा पुग्यो र कसरी उसले नेपाली कुरा गर्न जान्यो भन्ने सोधाईको उसले बडो रमाइलो जवाफ दियो उसको भनाई अनुसार उसकी बजै नेपालबाटै गएकी हुन् धेरै वर्षअघि नेपालमा धेरै पानी परेर पन्धेरा पोखरी र खोलानालाहरूमा निकै पानी भरियो ठुलो बाढी आयो पँधेरामा बस्ने उसकी बजै पनि बाढीमा बगेर ठुलो नदीमा पुगिन् नदीले बजेलाई बङ्गालको खाडीमा पुर्यायो महासागरको एउटा टापुमा बस्ने भ्यागुतासँग उसको बिहे भयो उनीहरूबाट हजारौँ उन सन्तान जन्मे यसरी सागर उनको नातिको रूपमा जन्मेको हो बजैलाई माइती देशको सम्झना आइरहन्थ्यो उहाँले नेपालमा पाइने सदिला खानेकुरा किरा फटेङ्ग्राहरूको कुरा, कुरा हामीलाई सुनाउने गर्नुहुन्थ्यो नेपाली हामीलाई धर्मको कुरा सागरले बुझ्नै सकेन हामीलाई बजैले यस बारेमा केही पनि सिकाउनु भएन समुद्रमा सबै भ्यागुता बराबरी हुन्छन् त्यहाँ कोही ठुलो कोही सानो भन्ने हुँदैन सागरका कुरा सुनेर पन्धेराका भ्याकुताहरू निकै प्रभावित भए उनीहरू सबैले सागरलाई आआफ्नो दुलोमा बस्न निम्ता गरे तर उसको जातको ठेगान नलागि कसरी उसलाई घरमा राख्ने कसरी भान्सामा लैजाने भन्ने समस्या उठ्यो सागरले भन्यो मलाई बस्ने घर चाहिँ समुद्रमा सबै खुला छ म पनि यही पन्धेराको ढिलमा कुनै ढुङ्गाको कापमा बसुला तपाईहरूले चिन्ता लिनु पर्दैन बरु म कसरी घर फर्कन सक्छु त्यो उपाय बताइदिनु भयो भने गुणमान्य थिएँ तर समुद्रमा पुग्ने बाटो पन्धेराका भ्यागुताहरूमध्ये कसैलाई पनि थाहा थिएन त्यो साल निकै राम्रो वर्षा भयो भ्यागुताहरूको बिहे गर्ने सायद वर्षामा मात्रै जुर्थ्यो यसैले उनीहरू बिहेको काममा जुटे तन्नेरी छोरा भएका भ्यागुताहरूले राम्री बुहारी खोज्न थाले भने तरुणी छोरीका बाबुआमाहरूले असल केटो खोज्न लागे तर पन्धेराका धेरैजसो तन्नेरी तरुनी भ्यागुताहरू बाबुआमाले खोजेको भन्दा आफैले रोजेर माया पिराती गाँसेर मात्रै बिहे गर्न चाहन्थे पन्धेराका धेरैजसो तरुनी भ्यागुताहरूको आँखा सागरमाथि थियो भने सागरले पनि केही तरुणी भ्यागुताहरूमाथि आँखा गाडेको थियो कुनै कुनै आमाबाबु भ्यागुताको पनि सागरलाई छोरी दिने मन थियो तर उसको जातको ठेगान नलागेको हुनाले उनीहरूले मुख खोल्न सकेका थिएनन् एक दिन सागरको भेट पन्धेराको मुखियाकी छोरी ब्याङसँग भयो सागरले ब्याङलाई बेला, बेला लुकी लुकी हेर्ने गर्थ्यो ब्याङ पनि सागरलाई रुचाउँथी सागरले उनीहरूको बिहेको प्रस्ताव राख्यो ब्याङले भनी हाम्रो बिहेको कुरा बाआमाले पटक्कै मान्नुहुने छैन त्यसो भए हामी यो पन्धेरा छोडेरको मा कुरा सुनेर ब्याङ डराई कसरी जाने तिम्रो घर महासागर पुग्दासम्म म बाँच्न सक्छु कि सक्दिनँ मलाई त डर लाग्छ बरु यो पन्धेरा छाडेर अर्को पन्धेरामा बस्न गए हुँदैन लागि त ठिक होला तर जुन पारामा गएर बसे पनि सबैले हाम्रो जात धर्म थर सोध्नेछन् अनि नेपालमा बस्दासम्म जुन पारामा बसे पनि हाम्रो दुःख सकिने छैन सागरले शङ्का व्यक्त गर्यो एकपल्ट घन घोर पानी पर्यो पहाडका पधेरा, खहरे खोल्सा खोला नदीनाला सबै पानीले भरिए यही मौका छोपेर सागर र ब्याङ पन्धेराबाट उर्लेर निस्केको पानीको भल सँगै पौडी खेल्दै खोल्सामा पुगे खोल्साको पानीको बेग देखेर ब्याङ डराई उसले सागरलाई बेसरी अठ्याएर समाति सागरले पनि ब्याङलाई फुत्कन नमिल्ने गरी समात्यो र दुवैजना खोल्साको पानीमा पौडी खेल्दै खोलामा पुगे खोलाको पानी अझै बलियो थियो सागरले ब्याङलाई अझै जोडले समात्यो र पानीमाथि बगेको एउटा मुढामाथि चढ्यो मुढामाथि चढेर दुवैले लामो सास फेरे मुढा उनीहरू महासागरतिर लागे भोक लाग्दा मुढाको लेउ पानीमा बस्ने किरा र नजिक नजिक उड्ने किराहरू खाएर पेट भरे महासागरमा पुगेर सागर र ब्याङले नयाँ जीवन थाले र खुत्रुके दुले मुसा लुरे बिरालोसँग भन्दा काले सर्प सर्पसँग धेरै डराउँथ्यो लुरे बिरालो मुसाको दुलो भित्र पस्न सक्दैनथ्यो तर काले भने दुलो भित्र पसेर मुसा खान्थ्यो कालेबाट जोगिन एकपल्ट दुले साँगुरो बाङ्गो टिङ्गो दुलो खन्न थाल्यो खन्दै जाँदा उसले जमिन मुनि गाडेको घ्याम्पो भेटायो घ्याम्पोभित्र पुराना चाँदीका मोहरहरू थिए दुलेलाई चाँदीको मोहरको मोल र महत्त्व थाहा थिएन उसलाई त टल्कने गोलो गुड्ने कुरा देखेर रमाइलो लाग्यो एउटा मोहोर मुखमा च्यापेर ऊ दुलो बाहिर आयो दुले बस्ने घरबेटीको छोरा रामु पाँच कक्षामा पर्थ्यो ऊसँग एउटा खुद्रुके थियो उसले कहिलेकाहीँ दुई चार पैसा खुत्रुकेमा खसाल्थ्यो खुत्रुकेमा धेरै पैसा सङ्घालेर धेरै खेलौना किन्ने उसको इच्छा थियो तर किताब कापी कलम किन्न र स्कुलको फिस तिर्न पनि रामुलाई धौधौ पर्थ्यो त्यसैले उसले चाहेअनुसार पैसा खुत्रुकेमा राख्न सक्दैनथ्यो पैसा को सट्टा उसले पुराना टाक मंझ में परेको पे को फलाम को वाशर रीशी को बीर को च्याप्टो पारे बनाकर ढैक राख रामू ने खुत्रुके मोहर जस्तो गो लो गोलोकुरा खसा दुले देखे थी इस भेटाईक चांदी मोहर भी उसने रामू को खुत्रुके खुत्रुके टाँक र फलाम जस्ता ठोक्किँदा नबजने कुराहरु भएकोले दुलेले त्यसमा मोहर खसाल्दा पनि मीठो स्वर निस्केन भोलिपल्ट दुलेले फेरि अर्को मोहर ल्यायो र खुत्रुकेमा खसाल्यो यसपटक भने पहिले खसालेको मोहरसँग ठोक्किएर छिन्द्रिङ्ग आवाज आयो दुईवटा मोहर ठोकिएर बजेको सुन्दा दुलेलाई मजा आयो दुले, दुले दुगुर्दै दुलो भित्र पस्यो र फेरि अर्को मोहर लिएर आयो तेस्रो मोहर खुत्रुकेमा खसाल्दा झन मिठो स्वर सुनियो यसरी दुले नियमित रूपमा मोहर ल्याउँदै खुत्रुकेमा खसाल्न थाल्यो दसैँ आउन लागेको थियो रामुको स्कुलमा छुट्टी सुरु भइसकेको थियो अरू केटाकेटीलाई झैँ रामुलाई पनि दसैँमा राम्रो लाउन र मिठो खान मन लाग्थ्यो उसका दौँतरीहरूले झैँ उसलाई पनि मोटर हवाईजहाज जस्ता खेलाउन खेल्न मन लाग्थ्यो तर रामुको बा बिरामी भएर धेरै दिनसम्म थला परेकोले काममा जान सकेनन् काममा नगएपछि आम्दानी भएन दसैँ मनाउन नभई नहुने पूजाआजाको सरजाम जुटाउन पनि उसलाई धौधौ भइरहेको थियो एक दिन राती दुलेले चाँदीका मोहर खुत्रुकेमा राख्नै लागेको बेलामा लुरे बिरालोले देख्यो बिचरा दुले आत्तिएर भाग्न खोज्दा खुत्रुके भुइँमा खस्यो माटोको खुत्रुके भुइँमा ठोप्किने बित्तिकै फुट्यो त्यसभित्रका चाँदीका मोहर मात्र होइन टाक टिनको बिर्को र फलामका वासर पनि लथालिङ्ग भएर भुइँमा छरिए खुत्रुके फुटेको आवाज सुनेर रा रामुको निद खुल्यो उसका बा, आमा पनि के भयो भन्दै रामु सुतेको ठाउँमा आए उनीहरूले भुइँभरि चाँदीका सेता मोहररिएको देखेर अचम्म माने त्यही बेला दुले मुसा अतितै भागेको उनीहरूले देखे रामुकी आमाले दङ्ग पर्दै भनिन् दसैँको बेलामा भगवानले हामीलाई राम्ररी दसैँ मनाउन भनेर खुत्रुकेमा पैसा भरी भरिदिए जस्तो रामुका बाले भनेको छ यो पैसा त धामीलाई नदेखाइ चलाउनु हुँदैन आफूले चाहेको कुरा किन्न पाइने भयो भनेर मख परेको रामुले बाको कुरा सुनेर भन्यो यो पैसा पक्कै पनि मुसाले खुत्रुकेमा राखिदिएको हुनुपर्छ तपाईँहरूले मुसा दगुरेको देख्नु भएन र त्यसो भए फेरि अर्को खुत्रुके ल्याएर त्यही ठाउँमा राखेर हेरौँ न त रामुकी आमाले उपाय निकालिन् भोलिपल्ट रामुको बाले कुमाल गाउँबाट नयाँ खुत्रुके ल्याएर पहिले राखेकै ठाउँमा राखे, राखे। राति कहिले मुसा आउला र खुत्रुकेमा पैसा खसाल्ला भनेर रा रामु अबेलासम्म नसुति बस्यो निदमा उसले मिठो सपना देख्यो एक फुल मुसा दुलोबाट निस्कन थाले उनीहरू सबैले एक एक एकवटा चाँदीका मोहर बोकेका थिए रामुले मुसा गन्न थाल्यो एक दुई तिन चार सयसम्म गन्दा पनि दुलोबाट निस्कने मुसाको ताती सकिएन रामु दङ्ग परेर हेरिरह्यो आखिरमा एउटा ढाडे मुसा निस्क्यो त्यो मुसा बिरालो जत्रो थियो उसले टाउकोमा सकिन नसकी एउटा खुत्रुके बोकेको थियो खुत्रुके भरि चाँदीका मोहर थिए यसैले खुत्रुके निक्कै गरो थियो अचानक त्यो मुसा लड्यो उसको टाउकोबाट खुत्रुके खस्यो खुत्रुकेबाट चाँदीका हजारौ मोहर भुइँभरि छरिए रामुका खुट्टामा पनि चाँदीका मोहर पोखिए ढाडेमुसा अत्ता लिएर दुलो भित्र पस्यो तर अचम्म भुइँमा छरिएका चान्दिका सबै मोहर मौरी झै भुइँबाट उडेर ढाडे मुसाको पछि पछि उड्दै दुलो भित्र पसे उसको खुट्टामाथि पोखिएका मोहर पनि उडेर दुलो गए यो देखेर रा रामु आत्तियो आम्मै भन्दै ऊ निदबाट बिउज्यो उसले सपनाको कुरा बा आमालाई सुनायो उनीहरूले मुसाले गाडेको धन फेला पारेको अड्कल गरे रामुका बाले भने पक्कै पनि हाम्रो घरमा नभए नजिकै कतै पैसा गाडेको हुनुपर्छ मुसाको दुलो खन्यो भने त्यो पैसा भेटिन्छ होला त्यो दिनदेखि उनीहरूले मुसाहरू कहाँबाट निस्कन्छन् कहाँ जान्छन् के खान्छन् भनेर चियो गर्न थाले खुत्रुके फुटेर तर्सेको दुले मुसाले फेरि मोहर बोकेर आउने हिम्मत गरेन ऊ मोहर भएको घैँटोतिर जानै छोड्यो केही दिनपछि रामुका बा आमा मिलेर बारी खन्ने कोदालो लिएर मुसाको दुलो खन्न थाले केही बेर खनेपछि दुलोबाट काले सर्प निस्कियो ऊ त्यहाँ मुसा खान गएको थियो रामुका बाले कोदालोले सर्पको टाउको खिचिदिए मरेको सर्पलाई उनीहरूले दुलो भित्रै गाडी दिए दुलोबाट अरू सर्प निस्केला भन्ने डरले उनीहरूले ढुङ्गाले मुसोको दुलो, दुलो टालिदिए काले सर्प मुसाहरूको सबैभन्दा ठुलो शत्रु थियो त्यसलाई मारेकोमा मुसाहरूले रामुको परिवारको गुण माने सर्प नभएकोले दुले मुसा र उसका आफन्तहरू उफ्रै खेल्दै बस्न थाले तर दुले रामुको गुण बिर्सेन उसले बेला बेलामा चाँदीका मोहर ल्याएर रामुको खुत्रुकेमा राख्न छोडेको छैन गाउने मयूर मयूर नाच्नमा नामिठियो वनमा हुने हरेक नाच प्रतियोगितामा उसले पुरस्कार पाउँथ्यो तर उसलाई नाच्न जानेर मात्रै चित्त बुझेन उसलाई कोइलीको जस्तो मिठो स्वरले गाउन पनि मन लाग्यो उसले कोइली मैना जुरेली जस्ता गाउन सिपारू चराहरूसँग गाउन सिकाइदिन अनुरोध गर्यो उसले ती गाउने चराहरूले भनेको भनेको मान्यो उनीहरूले खाए जस्तै खानेकुरा खान थाल्यो दिनदिनै छहराको छेउमा गएर गाउने अभ्यास गर्यो वनबाट मैनाले खोजेर ल्याइदिएको जडीबुटी खायो उसले सुरिलो स्वर निकाल्न धेरै मेहनत गर्यो झन्डै वर्ष दिन जति मेहनत गरेपछि बिस्तारै उसको स्वर फेरन थाल्यो एक दिन मयूरको गला राम्ररी खुल्यो उसको गलाबाट यस्तो मिठो स्वर निस्कन थाल्यो कि त्यस्तो मिठो स्वरमा अहिलेसम्म कुनै चराले पनि गाएको थिएन मयूरको गीत सुनेर जस्तै रिसाहजन्तु पनि सुधो हुन्थ्यो भोको चितुवाले पनि मृग बिर्सेर उसको गीतमा रमाउँथ्यो मयूरले गीत, गीत गाउन थालेपछि मनमा शान्ति छाउँथ्यो मयूर मीठो गाउन सक्ने भएकोमा आफै दंग पर्यो नाच्नमा माता ऊ सिपालु छदै थियो अब उसले आफैले गाएको गीतमा नाच्न थाल्यो आफै गाउँदै ऊ हावा चाहिँ हलुङ्गो भएर नाच्थ्यो उसले गाउँदै नाचेको हेर्न ना वनका जनावर र चराहरू झुम्बिन्थे मयूरको गीतको बयान एक कान दुई कान हुँदै वन पनि फैलियो मानिसको समाजमा पनि मयूरको गीतको चर्चा हुन थाल्यो मानिसले मयूरको नाच त हेरेकै थियो अब उसलाई मयूरको गीत पनि सुन्न मन लाग्यो मानिस जाल लिएर वनमा गयो र मयूरलाई समातेर घरमा ल्यायो उसले फलामको ठुलो पिजडा बनाउन लगायो र मयूरलाई पिजडामा थुन्यो नाच्ने गुण हुँदाहुँदै गाउने पनि गुण हासिल गरेकोमा मयुर पछुतायो एउटै गुणमा सन्तोष गरेको भए आज यो दुर्दशा हुने थिएन भन्ने उसलाई लाग्यो र कुकुरको मितेरी. एउटा स्याल गाउँमा गएर कुखुरा खान पल्केको थियो स्यालबाट कुखुरालाई जोगाउन गाउँलेहरूले मिलेर एउटा भोटे कुकुर पाले भोटे कुकुर देखेर स्याल डरायो र केही दिन कुखुरा चोर्न जान छाड्यो तर उसलाई कुखुराको मासु खाने बानी परिसकेको थियो यसैले ऊ धेरै बेरचुप लागेर बस्न सकेन एक दिन उसले कुकुरलाई झिस्क्याउँदै जंगलमा पुर्यायो त्यहाँ उसले कुकुरलाई चराको मासु खान दियो चराको मासु खान पाएर कुकुर खुसी भयो पहिलो पटक चराको मासुको स्वाद पाउँदा उसलाई निकै मिठो लाग्यो कुकुरलाई खु सिपारेपछि स्यालले भन्यो हेर दाई हामी एउटै जातका हौँ किन बैगुनी मान्छेको पछि लागेर मलाई दुःख दिन्छौ मान्छेको चाकडी गरेर तिमीले के पाउँछौ र उही एकमुठी जुठो पुरो त हो कहिल्यै एक टुक्रा मासु दिन्छ मेरो कुरा मान्यौ भने मैले मारेको सिकारको आधा भाग तिमीलाई दिन्छु अबदेखि म गाउँमा पस्दा मलाई केही नगर है कुकुरलाई स्यालको कुरा चित्त बुझ्यो उसले गाउँबाट स्यालले जतिवटा कुखुरा चोरे पनि त्यसको आधा भाग आफूलाई दिने बाचा गरायो त्यो दिनदेखि स्यालले साँझ पऱ्यो कि गाउँमा गएर कुखुरा चोर्न थाल्यो स्याल गाउँको एकातिर जाँदा कुकुर अर्कोतिर गएर भोग्न थाल्थ्यो र गाउँको निकै रखबारी गरे जस्तो गर्थ्यो स्यालले पनि इमान्दारीका साथ आधा भाग मासु कुकुरलाई दिन्थ्यो दिनहो जसो मासु खाना पाएर कुकुर मोटा हुँदै र अल्छी हुँदै गयो स्याल र कुकुरको यो मितेरी बिच र गाउँलेहरूले पत्तै पाउन सकेनन् बरु उनीहरूले एउटा कुकुरले पुगेन अरू दुई चारवटा कुकुर पाल्न पर्यो भनेर सल्लाह गर्न थाले